क्षेत्रीय एक संगठन भन्नाले कुनै निश्चित क्षेत्रका सार्वभौम राष्ट्रहरूले महासन्धिले निर्देशित गर्ने विषयहरूका सम्बन्धमा त्यस्तो संगठनका सदस्य राष्ट्रहरूले आफ्नो सक्षमता हस्तान्तरण गरी गठन गरेको कुनै पनि संगठन सम्झाउनुपर्छ त्यस्ता सङ्गठनहरूले तिनीहरूको औपचारिक पुष्टि वा सम्मेलनको दस्तावेजमा महासन्धिले निर्देशित गरेका विषयहरूको सम्बन्धमा आफ्नो सक्षमताको सीमामा घोषणा गर्नेछन् आफ्नो सक्षमताको सीमामा कुनै आधारभूत परिवर्तन भएपछि त्यस्ता सङ्गठनहरूले अभिलेख अधिकारीलाई सोको जानकारी गराउनु पर्नेछ दुई यस महासन्धिको पक्ष राष्ट्रहरू भन्ने सन्दर्भमा आफ्नो सक्षमताको सीमाभित्र त्यस्ता सङ्गठनहरूका हकमा पनि लागू हुनेछन् तीन धारा पैतालिसको उपधारा एक र धारा सत्तालिसको उपधारा दुई र तीनको प्रयोजनको लागि क्षेत्रीय एकीकृत एक एक सङ्गठनले दाखिला गरेको लिखतको गणना गरिने छैन चार आफ्नो भित्र रहेका विषयहरूमा क्षेत्रीय एकीकृत सङ्गठनहरूको पक्ष राष्ट्रहरूको सम्मेलनमा प्रस्तुत महासन्धिको पक्ष भएमा आफ्नो सदस्य राष्ट्रहरूको सङ्ख्या बराबरको मताधिकार प्रयोग गर्न सक्नेछन् कुनै सदस्य राष्ट्रले आफ्नो मताधिकार प्रयोग गरेमा त्यस्तो सङ्गठनले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छैन वा त्यस्तो संगठनले आफ्नो मताधिकार प्रयोग गरेमा कुनै सदस्य राष्ट्रले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छैन